प्रभावी सूचना का यूनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसन को बयानबे दशमलव दुई मे गार्ज रेट में गार मा रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भईर रात दस बजे यूनिटी खबर में स्वागत छपेश देव प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समस्या दिनुभएको राजीनामा स्वीकृत भएको छ प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भए पनि अर्को सरकार नबन्दासम्म यही मन्त्री परिषदले काम गर्नेछ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएको र अर्को सरकार गठन नहुँदासम्म यही सरकारले काम गर्ने जनाइएको छ अविश्वासको प्रस्ताव माथि भएको छलफलको आइतबार तेस्रो दिन संसदमा जवाब दिँदै प्रधानमन्त्री ओलीले राजीनामा दिएको संसदमा सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीमा प्रधानमन्त्रीले आजै आइतबारका मितिदेखि लागू हुने गरी लिखित राजीनामा दिएकाले अर्को मन्त्री परिषद गठन नभएसम्म यही मन्त्री परिषदले कार्य सञ्चालन गरिरहने जनाएकी छन् शर्मा ओलीले नेपालको संविधानको धारा दुई सय अन्ठानब्बेको उपधारा आठको खण्ड क बोमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिएपछि सोही धाराको उपधारा दश बोमोजिम अर्को मन्त्री परिषद गठन नभएसम्म यही मन्त्री परिषदले कार्य सञ्चालन गरिरहने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा जनाइएको छ विज्ञप्तीमा राष्ट्रपतिले वर्तमान मन्त्री परिषदद्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति प्रधानमन्त्री एवं मन्त्री परिषदका सदस्यहरूलाई धन्यवाद समेत व्यक्त गरेको उल्लेख गरिएको छ अविश्वास प्रस्ताव पारित भएपछि पनि बखेडा झिकेर सत्ता लम्ब्याउन खोज्यो भन्नेहरूको अनुमानलाई गलत साबित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सहज ढंगबाट नयाँ सरकारको बाटो छोडिदिनु भएको छ यसअघि संसदमा बोल्ने बेला प्रधानमन्त्रीको निकै आलोचना गरिएका काँग्रेस र माओवादीका नेताहरू ओलीले राजीनामा दिएको छ भनेको सुन्ने खुशी र उत्साहित भएका छन् सम्बोधन गरेर ट ओर्लिए लगत्तै भावी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अविश्वास प्रस्तावमा दरो साथ दिएका काँग्रेस सभापति शेरबहादुर देउबाले ओलीसँग हात मिलाउँदै धन्यवाद दिनुभएको थियो संगै लहरमा रहेका मधेसी मोर्चाका नेताहरूसँग पनि प्रधानमन्त्रीले हात मिलाउनु थियो यस अघि सम्बोधनको क्रममा उहाँले प्रचण्ड र देउबासँगै मोर्चाका नेताहरूलाई पनि निकै कटाक्षीतल निवास पुगेर राष्ट्रपतिलाई राजीनामा बुझाएर रा, सिधै संसदमा अविश्वास प्रस्तावमाथि उठेका प्रसंगको जवाब दिन पुगेका ओलीले आफ्नो नेतृत्वको सरकारले कहाँ गल्ती गर्यो भन्ने प्रसंग बारम्बार उठाउनुभयो अब बन्य सरकारले योभन्दा राम्रो काम कसरी गर्छ हेरौं भन्ने चुनौती समेत दिनुभयो देश र नागरिकको हितमा हुने राम्रो काममा भने आफूले सधैँ साथ दिने उहाँको भनाइ थियो तर काँग्रेस र माओवादीले कसैको इसारामा सरकार परिवर्तनको चलखेल गरेको आरोप लगाउनुभयो नेपाल सरकार सरकारद्वारा पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश दुई हजार उनासत्तरी खारेज गरी निजी क्षेत्रलाई पेट्रोलियम वस्तु आयात गर्नबाट वञ्चित गरेकोमा नेपाल चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ चेम्बरले विज्ञप्ती जायर गरी नियमन आदेश खारेजीप्रति आपत्ति जनाउँदै पूर्व निर्णय कायम गर्न माग गरेको हो हालै सरकारको निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयातमा सहभागी गराउने नीति अनुरूप आयातकर्ता कम्पनीहरूको छनौट समेत गरिसकेको सन्दर्भमा मन्त्री परिषदको निर्णयद्वारा पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश दुई खारेज गरिएको थियो यसले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ पैठारी गर्नबाट वंचित गरी पुनः सरकारको एकाधिकार कायम गरेको चेम्बरले जनाएको छ खुल्ला बजार अर्थतन्त्रमा सरकारले व्यापार नगरी नियम मात्रै गर्दछ विगत पचास वर्षदेखि पेट्रोलियम पदार्थको कारोबार गर्दै आइरहेको सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमको एकाधिकारले पेट्रोलियम पदार्थको सहज तथा सरल आपूर्ति समय, समय समस्या सिर्जना भइरहेको छ तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशन हुनुपर्ने भन्दै सो संगठनका केही नेताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार रिले अनशन शुरू गरेका छन् आठौं पटकसम्म महाधिवेशन घोषणा गरी पार्टी नेतृत्वको दबावमा स्थगित हुँदै आएको छ करिब पाँच वर्ष अगाडि छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने म्याण्डेट लिएर आएको वर्तमान केन्द्रीय समितिले यही चुनाव तेइस गतेदेखि पच्चीस गतेसम्म हुने भन्दै महाधिवेशनको मिति र स्थान समेत घोषणा गरे सोही बैठकमा नेबीसङमा जारी विवाद समाधानका लागि गठित सात सदस्यीय कार्यदलले विधिसम्मत तथा प्रक्रियागत रूपमा नेतृत्व तथा प्रतिनिधि चयन प्रक्रिया भनिए पनि ठिक विपरीत अपारदर्शी र प्रक्रिया विपरीत प्रतिनिधि भागवण्डा र बाँडफाँड गरिएको भन्दै नेबीसंघका नेता पूर्व कोषाध्यक्ष कुन राज काप्लेको नेतृत्वमा एघारजना विद्यार्थी नेताहरूले रिलिअनसन शुरू गरेका हुन् जिल्ला शिक्षा कार्यालय डडेलदुरा र अछाम सुदूरपश्चिममा सर्वोत्कृष्ट अति उत्तम घोषणा भएका छन् आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको कार्य जिल्ला शिक्षा कार्यालय डडेलदुरा र अछाम सुदूरपश्चिमका अन्य सातवटा जिल्लाहरूलाई पछि पार्दै सुदूरपश्चिमकै का उत्कृष्ट कार्य गर्ने कार्यालय घोषणा भएका हुन् कार्यालयले प्राप्त गरेको सिकाई उपलब्धि कार्यक्रमहरूको प्रभावकारिता सम्पादन गरिएका विभिन्न क्रियाकलापहरूको स्तर लगायतका कार्य कार्यालयहरूको समग्र कार्य र अन्य विभिन्न सूचकहरूको आधारमा असी प्रतिशत माथि उपलब्धि हासिल गरेर ती दुई जिल्ला आज धनगढ़ीमा सम्पन्न आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको प्रगति समस्या गोष्ठीमा अति उत्तम घोषणा भएका हुन् जिल्ला शिक्षा कार्यालय बैतडी र दार्चुला कार्य उत्तम जिल्ला घोषणा भएको र कैलाली भने सामान्यमा परेको क्षेत्रीय शिक्षा निर्देशनालय दिपाइल डोटीका उपनिर्देशक वैकुण्ड सुवेदीले जानकारी दिनुभयो अन्य चार जिल्ला शिक्षा कार्यालयको नतिजा भने सन्तोषजनक रहेको उहाँले जानकारी दिनुभयो चार जिल्लाले चालिस प्रतिशत भन्दा तल नतिजा ल्याएको जानकारी दिएका छन् स्थानीय तह र पुनर्संरचना प्राविधिक सहयोग समिति डडुलदुराले गाउँपालिका तथा नगरपालिकाको सीमांकन र नामाङ्कनको काम आइतबारबाट थालनी गरेको छ सिमाना निर्धारण आयोगले तोके अनुसार सरोकारवालासँग छलफल गरेर स्थानीय तहको सीमांकन र, तह र नामाङ्कनको काम थाल्ने भएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जानकारी दिनुभयो आयोगले डडेलका लागि चारवटा गाउँपालिका तथा नगरपालिकाको संख्या तय गरेको छ तिनै गाउँपालिका तथा नगरपालिकाको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले सिमाना संख्या नाम र केन्द्र सिफारिश गर्नेछ अब देश बाहिरको खबर दक्षिण अफ्रिकामा यौन सम्बन्धका बेला कण्डमको प्रयोग गर्ने क्रम गर्दै गएको एक अध्ययनले देखाएको छ एसआईबीको संक्रमण दर बढ़िरहेको दक्षिण अफ्रिकामा संक्रमण रोक्ने साधनको प्रयोगको दर कम हुनु चिन्ताको विषय रहेको विज्ञले बताएका छन् दक्षिण अफ्रिकामा हरेक हप्ता सताइस सयजना युवा एसआईबी संक्रमित हुने गरेका छन् सन् दुई हजार चौधमा दिनको नौ सय दरले तीन लाख चालिस हजार मानिसमा एसआईबी संक्रमण भएको तथ्याङ्कमा उल्लेख गरिएको छ पाँच लाख भन्दा धेरै मानिस एसआईबी संक्रमित भएका छन् एसआईबी कारण दक्षिण अफ्रिकामा हरेक वर्ष एक लाख चालिस हजारको ज्यान जाने गरेको छ एसआईबी एड्सका कारण हुने निधनका घटना धेरै जानकारी नआउने भएकाले एकिन तथ्याङ्क आउन सकेको छैन तर दक्षिण अफ्रिकामा एसआईबी एड्सकै कारण एक दिनमा झण्डै चार सय जनाको ज्यान जाने गरेको छ एसआईबी एड्सको संक्रमण रोक्नका लागि दक्षिण अफ्रिकामा सपिङ महल विद्यालय तथा अस्पतालमा निशुल्क कण्डम वितरणको व्यवस्था गरिएको छ तर पछिल्लो समय यसको प्रयोग दर घट्दै जानु चिन्ताको विषय बनेको बीबीसीले उल्लेख गरेको छ खबरमा अब खेल खबर महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ एप क्लबले लगातार दोस्रो जीत हात पारेको छ किर्तिपुर स्थित क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले एप मध्यपश्चिमा विकास क्षेत्रको टोलीलाई नौ विकेटले हराउँदै दोस्रो जीत हात पारेको हो यसअघि शनिबार भएको पहिलो खेलमा पनि एपीएफले एप जीत हात पारेको थियो टस हारेर ब्याटिङ गरेको मध्य पश्चिमा अञ्चलले निर्धारित बीस ओभरमा आठ विकेट गुमाएर चौसठी रन मात्र बनाउन सक्यो जवाबी ब्याटिङमा आएको एपीएफले एघार ओभरमा मात्र एक विएको हो जारी प्रतियोगितामा सुदूरपश्चिमा जीत होइन यस खेल खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रिय टोलीमा पर्ने तथा उनीहरूले विश्वकप छनौट खेल्न पाउने आयोजक राष्ट्रिय खेलकुद परिषद राखे पले जनाएको छ दक्षिण एसियाली भे ट्रान्स टेबल टेनिस प्रतियोगिताको पचास वर्षमाथि पुरुष टिम इभेन्टमा आइतबार स्वर्ण जितेको छेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नेपाल बीले भारत एलाई तीन दुईले पराजित गरेको हो टिम इभेन्टमा पाँच सिंग भएको थियो राति दस बजेको युनिट खबर सकिने जाँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दिनुभएको राजीनामा स्वीकृत अर्को सरकार गठन नभएसम्म कार्य सञ्चालन गर्न ओलीलाई राष्ट्रपतिको आदेश जिल्ला शिक्षा कार्यालय डडेलदुरा र अछाम सुदूरपश्चिमकै सर्वोत्कृष्ट डेलदुरामा स्थानीय तह पुनर्संरचनाको कार्य प्रारम्भ दक्षिण अफ्रिकामा कन्डम प्रयोग गर्ने घटे एसआइबीका कारण हरेक दिन जना, चार सय जनाको मृत्यु र महिला क्रिकेटमा एपिएफको एप लगातार जित सुदूरपश्चिमाञ्चलको विजय शुरूआत दक्षिण एसियाली भेट्रान्स टेबल टेनिसमा नेपाल बीलाई स्वर्ण अवस्था समाचार श्रमण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी सुरेशलाई धन्यवाद तपाईँ हाम्रा युनिटी एनबीबाट पढ्न सक्नुहुनेछ र चाहिएको बेला हाम्रा समाचारका कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात बजे हुनेछ आजका लागि